अहिले रेडियो रेडियो थोलो पाँच मेगा हर्स अनि यो कार्यक्रम बलिउड काउन्टाउन चितवन आधिकारिक विक्रेता मार्शल लाखों को सपना बाइक चलने हिरो बाइक चाहना मार्सल इंपोरियम मा हो ज करने सोचाई में समझना सकू संपर्क हिरो को आधिकारिक्रेता चौक पर्सा बजार फोन शून्य छपन पांच तिरासी एक सौ उन्स मोबाइल अंठानब्बे पचास एकसठ नौ सय उनाइलेजको लागि हिरो अब मात्र मार्सल इन्क्वरमा स्वागत छ म छु सागर अनि मेरो आवाजको रे रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुऱ्याउने काम कन्ट्रोलबाट विष्णुले गरिरहनु भएको छ विष्णुलाई सुन्दै हुनु छ र तपाईँलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु तको आइतबार दिउँसो तिन बजेकोपछि करिब करिब चार बजीसम्म हामी आउने गर्छौँ लिएर प्रोग्राम बलिउडभित्र रहेर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ रिलिज भइरहेका रिलिजको नजिक नजिक आउनु लागेका अनि रिलिज भएर फर्क मात्र गएका हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ प्रोग्राम बलिउडकाउ गरेको छिरो कम्पनीको आधिकारिकर्सल इम्पोरेमले मार्सल इम्पोरेयम जहाँ तपाईँले हिरो कम्पनीका सबै मोडलका बाइक तथा फेजर स्कुटी नगद किस्तामा पाउन सक्नुहुन्छ यदि तपाईँलाई हिरो कम्पनीका सबै मोडलका बाइक तथा फेजर स्कुटी चाहिएको छ सा, भने साथै आधुनिक प्रविधिबाट वाइकरको सर्भिसिङ वाइकरका विभिन्न पाठ पूजा बाइक एक्सिट गर्ने सोच यदि तपाईँले बनाउनु भएको छ भने तपाईँले सम्झिनु पर्ने हो मार्सल इम्पोरेयम जुन भएको छ मगेनचोक पर्सा बजार सुन्ने फोन नम्बर हो भने मोबाइल नम्बर पनि टिप्न सक्नुहुन्छ अन्ठानब्बे सा पाँच पचास एकसठी नौ सय उनासठ त्यहाँको मोबाइल नम्बर रहेको छ र मार्सल इम्पोर्टेन्टले स्पोन्सर गरेको प्रोग्राम बलिउडका आउन्टाउनमा के के हुन्छ मैले अगाडि नै जानकारी गराइसकेको छु दसवटा हिन्दी फिल्मका गीत हामीले यहाँहरू समक्ष प्रस्तुत गर्नेछौँ र आज पनि दसवटा उत्कृष्ट निम्ति फिल्मका गीत सङ्गीत सा मेरो साथमा रहेको लाग्नु पर्ने हुन्छ बलिउडका आउन्टाउनको नम्बर चेन र नाइन पोजिसनतर्फ थियो भन्दा अगाडि जानकारी गराउन चाहन्छु यो साथ दुईवटा फिल्मका आउन्टाउन बाटो आउट भएको छ भने नेउची मारेको छ आउट 10 9 घन चक्करबाट के झोंके आज मौसमों से रूठ गए गुलों की झूठिया जो घबरे आके लूट गए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 के इज सवारो लो सवारो लो लोचेरा फिल्म को गीतले सुनिराउन भएको छ नम्बर 9 पोसनमा नेउची गरेको थियो नम्बर 10 मा गन सर्कल को गीत गने आरे सुनि सक्नु भएको छ लेजी लेड वर्ल्ड को गीत नम्बर 9 पोसनमा लोचेरा को सवार लो वर्ल्ड को गीत पछि अबला नम्बर 8 नम्बर 7 पोसन को गीत सुनि पालो वेल नम्बर 8 पोसन क्याप्चर गरेको छ शूट आउट रेट जोडला रुइज भइसकेको फिल्म होल संग्रह भएको छ आ ला रे आ ला त्यसरी नम्बर 7 मा गोगोवा गन फोर इकोस कंस्टेवल को गीत परेको छ काउन्टडाउन बाथ द वे फिल्म विस्तार उ एट ओडाला <laughs> Number seven. seven. सामुदायिक okay, रेडियो रेडियो एक सय चार थुप्लोस मेगा प्रस्तुति प्रोग्राम बलिउडका सुनिरहनु भएको छ दसवटा हिन्दी फिल्मका गीत सङ्गीत हामीले बाइक तथा पेचर स्कुटी चाहिएको छ बाइकहरूको सर्भिसिङ बाइकहरूका विभिन्न पाठ पूर्जा गर्ने सोच यदि तपाईँले सक्नुहुन्छ मार्सल इम्पोरेयमलाई र मोबाइराखेका छौँ रेभेनको गीत यहाँले सुनिसक्नु भएको छ मुभी रहेको छ कमान्ड रिलिज भइसकेको फिल्म हो लोजा वात रहेको छ भनेको नाम हो अनि एमला पगला टु नम्बर फाइभन क्याप्सर गरेको छ दुई <laughs> स्टेप माथि चढ्दैन कम मा एमला पगला दिवान टू कन्टिन्यू number 5 bade dangal hai to maine bas ye kuri maang li ga tasbeeh iske maade taiyar dekh ke the moro pe dangal hai you look like a movie got soniye tanu na ho lagara iske marh bezi fizy kaam ye mushkil hai nahi fizy fizy aur iske marh बिसी गीत यहाँ सिरिसक्नु भएको छ एमला पगला दिवाना टुबाट राखेको थिएँ अब साँडै नै रिलिज हुन लागेको फिल्म हो एमला पग्ला दिवाना टू र एमलाफ पग्ला दिवाना उहाँले चाहिँ निकै राम्रो व्यवहार गरेको थियो बक्स अफिसमा निकै राम्रो रेकर्ड पनि राखेको थियो अब एमलाफ पग्ला दिवाना टूले मैले के कस्तो व्यवहार गर् काउन्टाउनबाट तल झर्दैछिक रिलिज भइसकेको फिल्म हो त्यसै गरी गरेको छ जिपी फोर पैसा तुझे जुदा हो त खुदसि हो जाएगे जुदा तुमि हो अब तुमि हो जिन्दगी तुम मेरा है कैसा एक पल मेरा मेरा वक्त सभी लम्हा तेरे त हर सांस तेरा क्योंकि तुम ही हो अब तुम ही हो जम्बर थ्री नाने नहीं आएगा कैसे संभालू मन बावरा मन बावरा माने ना माने ना मेरी यादों की खुली चादरी गठरी ना दलीले क्यु नमा मा या ओके नम्बर 4 मा सिग टुबाट तुमही हो अबलको गीत पनि सुनि सक्नु भएको छ भने नम्बर 3 मा जेपीको गीत पनि अहिले सुनि सक्नु भएको छ अबला नम्बर 2 पोसनको गीत झनेपालो वाला नम्बर 2 पोसन क्याप्चर गरेको छ बम्बई टक्की श्रीक स्टेप तल झरेको छ गत्तै आफ्नो नम्बर 1 पोसनमा यो अब द एक स्टेप तल झर्दै नम्बर 2 पोसन क्याप्चर गरेको छ अबला पनि भोलि काउंटडाउन को नम्बर 2 पोसनमा मबी बम्बई टक्कीस नम्बर 2 आइपुग्दाको गीत पनि सुनिसक्नु भएको छ नम्बर एटमा सुट अफ एटालाको गीत पनि सुनिसक्नु भएको छ नन मोभरमा रूपमा परेको छ यो हप्ता नम्बर एटमा सुट अफ एट होडाला नम्बर सेभेनमा गो गगन नम्बर सिक्समा कमान्डो नम्बर फाइभमा युला पगला देवना आसेकी चोड नम्बर ३ मा जीपी नम्बर २ मा वमट जसको गीत याले सुनि सकनु भए सुनि रहनु भएको छ अबलाई नम्बर १ पोसनको गीत सु नेपाल नम्बर १ पोसन क्याप्चर गएको छ एई जवानी हे दीवानी रिलीज भइराकेको फिल्म हो यो फिल्म रबलवन ए नम्बर १ पोसनमा एई जवानी हे दीवानी भक्त भक्तमीत दिल भक्तमीत दिल एन्ड नम्बर १ ना ना ना गी ना चमेली हो के सारे को सा को गीत यहाँ सुनि सुनिरहनु भएको छ ए जो दिवानी बोलको गीत मुभीबाट राखेको थिए भक्त मि तेल मि तेल गीत सुनिरहनु भएको छ यसै बिलको गीत छोड्दै भने प्रोग्रामबाट विधा माग्नु पर्ने हुन्छ जाँदा जाँदै जानकारी गराउन चाहन्छु प्रोग्राम जाउँलाई स्पष्ट गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्सल इम्पोर्मले मार्सल इम्पोरेयम जहाँ तपाईँले हिरो कम्पनीका सबै मोडलका बाइक तथा पेजर स्कुटी तथा किस्तामा पाउन सक्नुहुन्छ यदि तपाईँलाई हेरो कम्पनीका सबै मोडलका बाइक तथा पेजर स्कुटी छुवाइएको छ भने स्वास्थ्य आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ बाइकहरूका विभिन्न पाठ पूजा सँगसँगै गर्ने सोच यदि तपाईँले बनाउनु भएको छ भने तपाईँले सम्झिनुपर्ने नाम हो मार्सल इम्पोरेयम जुन रहेको छ मगन छो पर्सा म फोन नम्बर भाइको छ 915551999 र मोबाइल नम्बर भाइको छ 9855061999 मार्शल इम्प्रिमली स्पन्सर गरिको प्रोग्राम बलिउड काउन्टडाउन भित्र फेरी हामीले नम्बर 10 पोइसन देखि नम्बर 1 पोइसन सम्मको गीत प्ले गरि सकेका छौ नम्बर 1 पोइसन क्याप्सल गरेको त्यो एई जोवानी थे दि वानी गीत सुनिराउन भाइको छ प्रोग्राम सुनिदेर साथीले तपाई सम्पूर्ण श्रोतालाई थ्याङ्क यु सो मच मनाचान्स कन्ट्रोलबाट सपोर्ट गर्ने बिच्रोबाट आवार व्यक्त गर्दै प्रोग्राम बलिउड काउन्टडाउन बाटो म स्वागत छु तिन्छु हाउस त नमस्कार के पहाड़ पर तीन फुट आ नीली भुख मेरे बीजे किसी ने रिपीट किया तो साला मैंने तेरे मुंह बे मारा मुक्का मन में ऐसी खुद का सपना बाइक चलने चाहना मार्सल इंपोरियम पूरा होरो मॉडल का बाइक तथा स्कूटी